नमस्कार आदरी श्रोता दलहरलाई चुनाव लगे चुनावी रौनक बढ़े शीर्ष नेता चुनावी दौड़ा में देशव्यापी भैईन भा। भाई कुराकानी कर संबोधन करुनाव को मीति घोषणा कर सकते छेन मक्सर में चुनाव होने कुछ में दल का शीर्ष नेता ठिकका हो तर कसरी चुनाव करने असंतुष्ट पक्ष लुनाव में लियाने केम्युनिस्ट पार्टी माओवादी चुनाव में लियान को लगी राजनीतिक दल ने निर्वाचन आयोग पहल करते थे तो पहल देखि तरपनी सरकार ने वार्ता असंतुष्ट पक्षसग वार्ता फलदायी छलब्धिमूलक सकारात्मक दिशा तीर उन्मुख भेन अथवा चुनाव को माहौल बनाने को, को पक्ष चुनाद चुनाद चु। राजंदर राजंदर के चुनाव न चुनावमा होमिनको लागि अथवा चुनावमा जानको लागि वातावरण बनेको छ कि छैन आजको भाँडी बस म ऋषि धमालाई एउटा विशेष वार्ता लिएर उपस्थित भएको छु हिजो सरकार र सङ्घीय समाजवादी पार्टीको बिचमा वार्ता भएको छ साँच्चै यो वार्ता फल्लाय र उपलब्धिमूलक भयो त हाम्रो बिच र हुन्छ सङ्घीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ राजेन्द्रजी हजुर कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद हिजोको वार्ता कस्तो भयो हिजोको वार्ता प्रारम्भिक वार्ता हो आ, एक किसिमको अब आन्दोलनरत पार्टीसँग सरकारले जुन उपयुक्त समयमा चाहिँ वार्ता गर्ने भन्ने भनेको थियो हामीले त्यसलाई चाहिँ वार्ताको चाहिँ वातावरण बनाउन चाहिँ भन्यौँ र सबै आन्दोलनरत राजनीतिक शक्तिले चाहिँ वार्तामा आउन सक्ने गरी अगाडि बढ्नुको लागि भन्यौँ तर पनि हिजो तपाईँहरूले छ नि वार्तामा चाहिँ के के, के आ, प्रस्ताव राख्नु पऱ्यो सरकारले तपाईँहरूको प्रस्तावलाई के भन्यो हामीले जम्मा छ बुझे प्रस्ताव राख्यौँ छ बुधे प्रस्ताव भनेको बाबुराम भट्टराईले मन्त्री परिषदबाट अनुमोदन गरेको एघार बुधे चाहिँ सहमतिको खारेज खारेजी त्यसपछि पच्चिस बुधे असंवैधानिक सम्मेलन संशोधनको खारेजी तेस्रो चाहिँ सर्वदलीय राजनीतिक सम्मेलनको माध्यमबाट सह सहमति खोज्ने चौथों सपातिक तर्फ को जो सीट संख्या घटा तो प्रतिन संबंधी व्यवस्था कायमी रख् पांचों निर्वाचन क्षेत्र पुनः संरचना करें विदेशी नागरिक आगामी संविधान सभा को निर्वाचन में आपू रहेक देश में मतदान करवस्थ मिलाने भेजने छवटा माग चाहिँ हामीले प्रस्तुत गऱ्यौँ तपाईँको मागलाई छ नि सरकारले कसरी हेऱ्यो कसरी सम्बोधन गर्यो राजेन्द्रजी हाम्रो यो मागको सन्दर्भमा सरकार चाहिँ एकदमै सकारात्मक ढङ्गले नै प्रस्तुत भयो र उहाँहरूले के भन्नुभयो भन्दाखेरि अब कतिपय कुराहरू चाहिँ अब राजनीतिक तहबाट कतिपय अब निर्वाचन आयोगबाट र कतिपय हामीले आफैले पुरा गर्नुपर्ने हो र हामीले चाहिँ चार दलीय संयन्त्रले के भन्यो त्यो मात्रै हामी गर्दैनौँ र त्यो कुराको सङ्केत पनि हामीले सरकारका मन्त्रीहरूले रिपोर्टर्स कलमा धेरै पटक बोल्नु भएको छ तर कार्यान्वयन भएको छैन नि उहाँहरूले कार्यान्वयन चाहिँ हामीले यसरी गऱ्यौँ भनेर एउटा सरकारले त्यही गर्छ भनेर भन्छन् मान्छेहरू हामीलाई पनि लागेको त्यही हो हामीले पनि भनेका थियौँ कि यो सरकार चाहिँ चार दलीय चाहिँ संयन्त्रको एउटा छाया जस्तो मात्रै भयो त्यस्तो हुनुहुन्न भन्ने कुरा हामीले बार बार उठाएका थियौँ तर उहाँले एउटा कुरा के भन्नुभयो भने जस्तो तिनवटा चाहिँ विधेयक चाहिँ चार पक्षीय संयन्त्रको सहमतिमा निर्वाचन आयोगले हामीलाई पठाएको थियो दुईवटा निर्विवाद कुराहरू चाहिँ हामीले स्वीकृतिको लागि राष्ट्रपतिजीको पठायौँ तर एउटा जुन कुरा चाहिँ विवादास्पद बनेको छ त्यो कुरा चाहिँ हामीले अहिलेसम्म चाहिँ नपठाइकन बसेका छौँ यसको मतलब नै हामी अब सबै चारपक्षीय संयन्त्र र बाहिर आन्दोलन शक्ति समेतको सहमति भएको चाहिँ विधेयक तपाईँहरू चुनावमा चाहिँ भाग लिनुहुन्छ उसमा होइन हामीले चुनावमा भाग लिने कि नलिने भन्ने कुरा त हाम्रो अहिले स्थायी समितिको बैठक पहिरहेछ त्यसले निर्णय गर्छ तर हामीले स्पष्टका साथ के भनेका छौँ भने अहिले जुन तरिकाले चाहिँ संविधान संशोधन गर्यो त्यसमा चाहिँ खास गरी निर्वाचनको लागि वातावरण बनाउने भनेर संशोधन गर्ने तर निर्वाचनसँग कुनै सम्बन्धित नै नभएको अझ बाह्र अटाउने नभएको कुरालाई बाह्र भनेर चाहिँ स्वेच्छाचारी ढङ्गले संशोधन गर्ने हामीले त्यही भन्यौँ कि चार दलीय संयन्त्रले त यो लोकतन्त्रलाई नै बाँडलको हातमा लरिबोल भनेर जस्तो भने अहिलेको स्थितिमा क्या हजुर यथामा तपाईँहरू संविधान सभाको चुनावमा भागिने कि नलिने स्पष्ट भनिदिनुहोस् न हामीले हामीले त्यसबारे चाहिँ अहिले स्थायी समितिको बैठक हुँदैछ सेन्ट्रल कमिटीको बैठक हुन्छ त्यसपछि निर्णय गरौँला तर हामीले के भनेका छौँ भने अहिले जुन जस्तो निर्वाचन गराउने कसरत चल्दैछ संविधान संशोधनको माध्यमबाट त्यसले प्रथमत निर्वाचन सुनिश्चित गर्न नसक्ने र केही केही निर्वाचन भइहाल्यो भने सीमान्तकृत समुदायहरू जस्तो महिला आदिवासी जनजाति मधेसी दलित मुस्लिम लगायतका समुदायहरूको समुचित प्रतिनिधित्व सुनिश्चित गर्न नसक्ने भएकोले हामीले चाहिँ तपाईँहरू दल के का लागि खोलेको क्या चुनावमा जानको लागि होइन जनतामा जानको लागि होइन भने अवस्थामा समाजवादी पार्टी किन खोल्नु भयो त राजेन्द्रजी तपाईँहरू जनतामा जान डराउने हो भने जन त्यो त भने नि मैले जुन ढङ्गले अहिले चुनाव गराउन खोजेको छ यसले चाहिँ पहिचान सहितको संघीयतालाई सुनिश्चित गर्न नसक्ने भएकोले त्यस्तो निर्वाचनको पक्षमा हाम्रो पार्टी उभिन नसक्ने कुरा हामीले त स्पष्ट गऱ्यौँ तर निर्वाचन आयोगमा दर दल दर्ता गराउनु हुँदैन तपाईँहरू तर कुरा के हो भने जनताबाट अनुमोदित हुन चाहने र लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि राजनीति दल आवधिक निर्वाचनबाट चाहिँ विमुख हुन सक्दैन होइन हामी हामी तपाईँहरू निर्वाचनमा अन्तत जानुहुन्छ अहिले तपाईँहरूले बार्गेन गरेको हो सरकारसँग स्वीकार गर्न चाहन्छौँ र हाम्रो पार्टीसँग अहिले एजेन्डा छ जुन चाहिँ पुराना दलहरू छन् काङ्ग्रेस एमआलए जस्तो यथास्थितिवादी होइन एकीकृत माओवादी जस्तो धुलमूल पार्टी जसले चाहिँ संविधान सभालाई समेत विघटनमा पुर्यायो नि त त्यस्तो अवस्थामा हामीसँग एजेन्डा छ हिजो उपेन्द्र यादवले स्पष्ट रूपमा भन्नुभयो रिपोर्टर्सको कार्यक्रममा हजुर निर्वाचन आयोगमा दल दर्ता गर्ने भनेर क्या तपाईँहरू गर्ने कि नगर्ने राजेन्द्रजी भनेर हामी त दल दर्तै नगर्ने र हामीले भनेका छैनौँ नि दल दर्ता गर्ने कुराको प्रक्रियामा पनि हामी लाग्छौँ तर अहिले नै के गर्ने भन्ने सन्दर्भमा चाहिँ हाम्रो स्थायी समितिले निर्णय गरेको छैन जी हामीलाई समय दिनुभयो म धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् धन्यवाद उहाँ हुन्थ्यो सङ्घीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ आदरणीय श्रोताहरू दलहरूको बिचमा सहमति हुनैपर्छ संविधान सभाको निर्वाचनको लागि सबै दलले चुनावमा भाग लिने बाटो आउनै पर्छ दलका नेताहरूले भन्न थालेका छन् आरोप प्रत्यारोप गर्न थालेका छन् चुनावी गठबन्धनको कुरा गरेका छन् मोर्चाबन्दीको कुरा गरेका छन् शीर्ष नेताहरू अहिले देशव्यापी दौडामा हुन्छ प्रचण्ड झलनाथ खेनाल सुशील कोइराला शेरबहादुर देवार रामचन्द्र पौडेल सबै नेताहरू तर पनि नेपाल कम्युनिस्ट पार्टी माओवादीको सभाता बिना नेपालमा के संविधान सभाको चुनाव सम्भव छ किन माओवादीले निर्वाचन आयोगमा दल दर्ता नगर्ने निर्णय गरेछ हाम्रो बिचमा हुनु छ शीर्ष नेता र नेपाल कम्युनिस्ट पार्टी माओवादीको अध्यक्ष मोहन वैद्य किरण किरणजी कार्यक्रम जी? स्वागत गर्न चाहन्छु धन्यवाद सबै पार्टीका शीर्ष नेताहरूलाई चुनाव लागेको छ देशव्यापी दौडामा छन् तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ गर्ने चुनावबाट निकास निकाल्ने त वातावरणै बनाइएन बना नि त किन बनेन वातावरण बने, के कारणले बनेन कसको कारणले बनेन किरणजी यो त हामीले नौटङ्गी भनेर भनेको छौँ हो कि यो त चार दलको अधिनायक बाजे लागु भइराखेको छ अब देश त अब निर्दलीयतातिर गइसक्यो होइन अनि अब पार्टीहरूमा त सबैमा के हुन्छ भन्नुहुन्छ भनेदेखि छलफल हुने बहस हुने होइन एवं सफल बहस का बीच निगास निकाल पड़ने के ना चीज गलत ढंगली गई हमी सब विरोध कर रखा हमें आपिडर मगर राखी ये सब मगर प्रति एटा संबोधन होने खाली छेन होना के अब तर दल दर्ता गर्ने जनता बोक्नको लागि होइन मात्रै हो भन्ने कुरा होइन दल भनेर चुनावको लागि मात्रै होइन नेपालमा जनताको मुक्तिका लागि हो हाम्रो दल के हो भनेदेखि सर्वारा वर्ग जनताको मुक्तिका लागि हो र त्यो चुनावबाटै मात्रै मुक्ति हुन्छ भन्ने खालको कुराहरू भएन तर लोकतन्त्रमा त चुनावबाटै सबै समस्याको संविधान हुन्छ नि त यो लोकतन्त्रै छैन नेपालमा पुरा लोकतन्त्र लोक छ भन्छन् मान्छेहरू त लोकतन्त्रको संविधानै जस्तो पारियो कुरा बुझ्नुभयो लोकतन्त्रमा चाहिँ तपाईँको अब पच्चिस पच्चिसवटा चाहिँ धाराहरू बाधा अड्काउ पुगाउबाट चाहिँ छाएर अन्तरिम संविधान जस्तो पार्ने खालको काम हुँदैन र तानासा हो लोकतन्त्र हो त अहिले त लोकतान्त्रिक मूल्य र मान्यता हुन्छन् दलका नेताहरू अगाडि बढेका छन् नि किरणजी मान्यता लोकतान्त्रिक मूल्य मान्यता त सब खतम पारियो ल भन्नुहोस् अब हामीले त भनिराखेका छौँ अब कार्यकारी कार्यपालिका न्यायपालिका व्यवस्थापिका इसारेर चाहिँ सबलाई दस्तो पारियो दलीयता पनि दस्तो पारियो स्वतन्त्र न्यायपालिका भने पनि दस्तो पारियो भन्नुहोस् एउटा गलत ढङ्गले भन्नुहोस् गलत ढङ्गले यो जुन अन्तरिम संविधान छ त्यो अन्तरिम संविधानमा सबै पार्टीहरूको सहमतिका आधारबाट चाहिँ संविधान संशोधन गर्न सकिन्छ अथवा कुनै पनि काम अगाडि बढ्न सकिन्छ भन्ने खालको कुराहरूमा पनि त्यो सहमति लिने खालको कामहरू भएन चौबिस चौबिसवटा जति पार्टीहरूलाई पाहा लगाइयो त्यस कारणले कुरा के हो भनेदेखि अब यो लोकतन्त्र होइन एउटा अधिनायक बात हो तर पनि चुनावमा गइसकेपछि लोकतन्त्रलाई संस्थागत गर्नको लागि त संविधान बनाउन सकिन्छ होइन के सम्झाने सबै अब यो तरिकाले गरिसकेपछि त कहाँबाट हुन्छ भन्नुहोस् तरिका त चाहियो नि त एउटा चाहिँ अब साधनमा उपयुक्त चाहियो छलफल गर्नु पर्यो लोकतन्त्रका मूल्य मान्यताहरूमाथि ध्यान दिनु पर्यो अनि लोकतन्त्रका मूल्य मान्यताहरूलाई ध्वस्त पार्ने अनि लोकतन्त्रको कुरा गर्ने यी दलहरूले हेर्नुहोस् गरी खाँदैनन् त्यस कारणले नेपालमा के हो भनेदेखि एउटा नयाँ विकल्प सशक्त नयाँ विकल्प चाहिराख्या छ विकल्प कसरी आउँछ क्या चुनावमा नगइकन कसरी आउँछ किरणजी त्यो तरिकाको चुनावले हुँदैन चुनाव त हामीले भनेको छौँ पञ्चायती व्यवस्थाकोमा पनि एउटा चुनाव गराइन्थ्यो चुनाव मात्रै भनेर हुँदैन के लागि चुनाव भन्ने कुरा आयो संविधान सभा हेर्नु न एउटा संविधान सभालाई धस्त पारियो अर्को संविधान सभालाई पनि अब जुन कुराहरू गरिएको छ त्यसको पनि कुनै अत्तो पत्तो छैन यस तरिकाले के भन्नुहुन्छ भनेपछि न त चुनाव हुन्छ न त संविधान बन्छ चुनाव पनि हुँदैन सुशील कोइराला शेरबा देवा विजय कुमार सबैले चुनाव चुनाव भनिरहेको छ तपाईँ हुँदैन चुनाव भन्नुबाट चुनाव चुनाव बनेर हुँदैन यात्रा हो भनेर भनेको छौँ हेर्नु न त्यो दल दर्ता गर्ने बेलामा त्यत्रो जाने हाटा चुनिज नि भएको त्यो हामीले समाचारमा सुन्न पाइयो देख्न पाइयो कि अब यिनीहरू दर्ता गर्नुलाई म पहिलो र म पहिलो हुन्छु भनेर होइन भन्नुहोस् त त्यस्तो गर्नेले अब जनताको सेवा गर्छन् यी दलहरूले यी दलहरू पनि एउटा अजिनायकमा गएर यी दलहरूलाई तपाईँहरूले छ नि होइन यिनीहरूले गरेको कुकुर बदमासीमा हामी चाहिँ अब सहमत भएर आउनु सक्दैनौँ हेर्नुहोस् है गल्ती गरियो भनेर आउनु पर्यो होइन गल्ती गरियो भनेर आउनु पर्यो नयाँ सहमति कायम गर्नु पर्यो भनेर उनीहरूले बदमासी गर्ने साराका सारा बदमासी गर्ने अनि त्यो सबै गल्ती कमजोरीमा हामी सहभागी कसरी हुन सक्छौँ त मूल मूल कुरा के हो भनेदेखि अब देशलाई चाहिँ एउटा हेर्नुहोस् देशै समात पार्न थालिराखेका छन् यिनीहरूले अब के भन्नुहुन्छ भनेदेखि अब देशमा एउटा नयाँ प्रकारको ध्रुवीकरणको आवश्यकता भइसक्यो भन्नुहोस् एकातिरबाट तपाईँको चाहिँ दलालहरू अर्को देशभक्तहरू त्यो नयाँ भन्ने खालको देख्नुहोस् अब भइरहेको छ तपाईँ त राजनीतिमा किरणजी हो अब त्यो हो अब म त्यस्तो त्यागी भनेर त मैले आफूलाई भन्दैन हेर्नुहोस् अब देश जनताको निम्ति एउटा सेवा गर्ने खालको कुराहरू हो हामीले चाहिँ अब यो गलत भइरहेको छ हामी छैन हामी जनतामा त गइरहेका छौँ कुरा बुझ्नु हो निर्वाचनमा गइसकेपछि त्यो त्यस ठाउँ नौ टीमा गएपछि मात्रै हुन्छ भने अब त हामीले सुन्नुहोस् हामीले चाहिँ एउटा भाग लिने बहिष्कार गर्ने खालको राजनीतिक दलहरूले गरिराख्छन् कुनै बेला भाग लिन्छ बहिष्कार गर्छन् उनीहरूले त के हो भन्दाखेरि त गर्दै आइरहेका छन् हामीले पनि गर्दै आइरहेका छौँ त्यस कारणले चाहिँ जनता देखाएर यी दलहरू त त्यही गर्छन् हेरौँ जनता देखाएर जनताबाट कट्ने भनेर भन्छन् हामीलाई थाहा छ जनताका भन्ने खालको कुराहरू के हो हामीलाई थाहा छ तपाईँहरूको साथमा जनता अहिले छैन उसो भाइ किरणजी त्यसो नबनाउ त्यसो नबनाउँ हेर्नु वास्तव हुनुहुन्छ भनेदेखि जनता हाम्रो साथमा छ सा। हाम्रो साथमा छ हामीले भइरहेका छौँ यस खालको नौटङ्गीबाट समस्याको समाधान हुँदैन जुन संविधान एउटा बनाउने खालको कुरा हो यो संविधान सभा भन्नु चुनावी भइहाल्छ भने पनि जनताको हातमा हुँदैन कुरा भन्नुभयो जनविरोधीहरूको हातमा राष्ट्रघाजीको हातमा यो हुन्छ र यसले समस्याको समाधान गर्दैन र जस्तो भनौँ सत्तालिस सालमा जाने एउटा संविधान बनाएर यो विश्वकै उत्कृष्ट संविधान हो भनेर भनिएको थियो हेर्नुहोस् त्यो संविधानको के भयो यदि बनिहालेछ भनेपछि पनि फेरि अर्को यात्रा सुरु हुन्छ र त्यसका विरुद्ध एउटा सङ्घर्ष सशक्त सङ्घर्षको थाल्नी हुन्छ र सङ्घर्षका बिचबाटै हामीले नयाँ संविधान बनाउँछौँ कस्तो किसिमको सङ्घर्ष गर्नुहुन्छ किरणजी तपाईँहरूले अब हामीहरू कस्तो सङ्घर्ष गर्छौँ भन्ने कुरा त क्षति हेरेर निर्भर गर्छ भन्नु क्षति हेरेर निर्भर हामी शान्तिपूर्ण तरिकाले नै अगाडि बढ्ने कोसिसहरू गरिरहेका छौँ त्यही तरिकाले नै हामी अगाडि बढ्छौँ भनेपछि तपाईँहरू यो संविधान सभाको निर्वाचन हुन दिनुहुन्न हुन दिने नदिने भन्ने खालको कुराहरू होइन हेर्नुहोस् हाम्रै के देखाछौँ भने यिनीहरूले नै संविधान सभाको निर्वाचन गर्दैनन् भन्ने छ ओ हुन दिने नदिने भन्नुभन्दा पनि यिनीहरूले नै के गर्छन् भन्नुहुन्छ भने संविधान सभा बिचलेर चुनाव गर्छौँ भनेर शीर्ष नेताहरू दिनौँ बताइरहेका छन् भन्नु त भन्छुले त भारतीय प्रधानमन्त्रीसँग भेट्दा पनि चुनावको कुरा गर्नुभयो भन्छन् त्यो भन्ने कुरा त के भयो र मुखले एउटा कुरा कामले अर्को कुरा नै हो चरित्रको सबै छ भन्छन् एउटा कुरा गर्छु अर्को कुरा देख्नु होला यो चुन चुनाव हुने कुरा भन्दा पनि देशलाई फासीबादतिर चाहिँ उसले अगाडि बढाउँछन् अन्तर्राष्ट्रिय समुदायले चुनाव चाहन्छ नेपालमा होइन अन्तर्राष्ट्रिय समुदायले चाहन्छ तर समस्याको हल त के हुनुहुन्छ भनेदेखि एउटा राष्ट्रले के गर्नुपर्छ भन्ने खालको कुरा पनि आयो ओ... जनताले के गर्छ भन्ने खालको पनि आयो अन्तर्राष्ट्रियले चाहने अन्तर्राष्ट्रियले के भन्दाखेरि एउटा नेपालमा राम्रो तरिकाले अगाडि बढोस् राजनीति नेपालको समृद्धि भन्न चाहिँ अन्तर्राष्ट्रिय जगतले एउटा कामना राम्रो कुरा त्यसको हामी सम्मान गर्छौँ तर कुरा के हो भनेदेखि कसरी जाने भन्ने खालको कुरा त नेपालमै भन्नुहोस् नेपाली पा नेपालका पार्टीहरूले नेपाली जनताले नेपालका विभिन्न सङ्घ संस्थाहरूले खालको कुराहरू हो यहाँ त के भयो हुनुहुन्छ भनेदेखि कसरी अगाडि बढ्ने भन्ने कुरोहरू भन्दा पनि अब कसरी चाहिँ एउटा विदेशको चाहिँ तावेदारी गरेर हिँड्ने भन्ने खालको कुरा चाहिँ भयो त्यस के हो भनेदेखि विदेशहरूको तावेदारी गरेर चाहिँ चिज बढ्दैन चिन भारत अमेरिका बेलायत सबै चुनाव चाहन्छन् नेपालमा होइन चुनाव अरूले त हाम्रो देशको चुनाव अरूले चाहिदर हुने कुरो त होइन नि त अरूले चाहिदिने कुरा त हामी अरू देशमा सद्भाव त चाहियो नि किरणजी होइन हामीले अरू देशमा गरेर तिनीहरूले यसो गरो गर भनेर हामीले भनेको छौँ ल भन्नुहोस् त हामीले कुनै देशमा भनेको छौँ नि त नेपालमा राजनीतिक स्थायित्वको लागि चुनाव हुनु पर्यो नि दलहरूको बिचमा सहमति हुनु पर्यो नि विकासको लागि स्थायित्व हेर्नुहोस् यो स्थायित्व हुँदैन स्थायितै हुने हो भनेदेखि त राष्ट्रपतिजीले के गर्नु भएको थियो होइन राष्ट्रपतिजीले के हेर्नु भएको थियो देशको जनवाला संविधानको रक्षक बन्ने मान्छेले त्यत्रो चाहिँ भाडा अड्काउ चाहिँ कि पकाउ मार्फत त्यत्रो चाहिँ धाराहरू चाहिँ गर्दा छ उहाँले के हेर्नु थियो त्यस कारणले के भन्नुहुन्छ भनेदेखि यो देशको रक्षा गर्ने भन्नुहोस् अथवा चाहिँ देशलाई अगाडि बढाउने भन्ने खालको पनि त भनिगिरहेका छैन नि त कसैलाई काहा कसैलाई पाहा पार्नुहुन्छ त्यस कारणले के भन्ने समस्या समाधान गर्नु भनेदेखि यी सब कमी कमजोरी भइरहेका छन् अस्ति राष्ट्रपतिजीले सचिनु पर्छ अरू पार्टीहरूले पनि सचिनु पर्छ र अनि नयाँ ढङ्गको सहमति गरौ नात्रा छ नि अब शान्ति प्रक्रिया निष्कर्षमा पुगेर एउटा नयाँ किसिमको चरणमा पुग्यो भनेर भन्नुभएको छ भारतमा भारतीय प्रधानमन्त्रीलाई शीर्ष नेताहरूलाई शान्ति प्रक्रिया एउटा निष्कर्षमा पुग्नु भन्दा पनि हात गरियो अब फेरि अर्को नयाँ सहमतिको आवश्यकता अर्को नयाँ सहमति नगरिकन देश अगाडि हजुर नयाँ सहमति भएको कस्तो हो भन्नुहुन्छ भने अब यो सङ्घर्ष आन्दोलन जे जे जे भएका छन् जनताका हकितको रक्षाका निम्ति देशको राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति नेपालमा एउटा विकासका निम्ति नेपाली जनताले आफ्नो भाग्यको फैसला आफै गर्ने भन्ने खालको सहमति हो र त्यसका लागि के हो भन्नुहुन्छ भनेदेखि हामीले भन्नु पनि आइरहेका छौँ मजदुर किसान महिला दलित आदिवासी जनजाति मधेसी मुस्लिम बिसडिएका क्षेत्रका जनता यी सबैका हकितको कक्षा हुने गरिकन एउटा चाहिँ के अब सहमति हुनु पऱ्यो त्यो सहमति हो त्यो सहमति हो र त्यो सहमतिका आधारबाट मात्रै नयाँ ढङ्गले अगाडि बढ्न सकिन्छ भन्ने खालको कुराहरू हो यस खालका जनविरोधी र घाष्टघाती शक्तिहरूले देशलाई अगाडि बढाउन सक्दैन नयाँ ढङ्गले के हो सहमति खोक्रो राष्ट्रवाद अब त्याग भनेर म पनि खास गरी तपाईँको प्रचण्डसँगै भ्रमणमा थिएँ होइन राष्ट्रवाद हो उहाँले मतलब छैन खोकोलाई बुझ्नु हो सब चाहिँ सम्भव छ नेपालीहरू छ नि साँच्ची कि राष्ट्रियताको बारेमा छ भारत गएर आउनुभयो भारतलाई खुसी पार्ने धेरै कोसिस गर्नुभयो तर सन् उन्नाइस सय पचास लगायतका तमाम असमान संारिज गरेर नयाँ चाहिँ सम्झौताहरू गर्नु पर्यो होइन भारतसँग हामी नयाँ सम्झौता गर्न चाहन्छौँ भन्ने कुरा राख्नुभयो ल भन्नुहोस् त राख्नुभयो त्यो कुरा त्यो कुरा त उहाँले राख्नु भएन अहिले प्रभो गर्न चाहनु भएन भारतसँग गर्ने आफ्नो हकिलको निम्ति किन प्रभोग गरे अब उहाँले ती कुरा राख्न चाहनुहुन्न कुरा बुझ्नुभयो अब उहाँले ती कुराहरू राख्न चाहनुहुन्न उहाँका निम्ति ती कुराहरू पुराना भइसक्यो अब कसरी चाहिँ सागी गर्ने भन्ने खालको कुराहरूमा उहाँ भिडाउनु भएको छ मूल कुरा के हो यस्ता खालका जाने कि अब नेताहरूबाट देश अगाडि बढ्न सक्दैन यस्ता यो यी गर्ने चुनावको कुरा खालि नजी मात्र हुन् अब सङ्घर्ष नगरीकन सडकमा नगइकन संविधान बन्दैन हामी सडकमा गएर सडकका बिचबाट जनताको संविधान बनाउन चाहन्छौँ मूल कुरा यही हो कसरी भन्छ क्या सडकबाट संविधान कसरी आउँछ सत्तालिसको संविधान कसरी सि सिद्धियो सत्तालिसको संविधान सिद्धि नयाँ अध्याय कसरी गोलो इतिहास हेर्नुहोस् न होइन पञ्चायती व्यवस्था कसरी सिद्धियो सत्तालिसको संविधान कसरी सिद्धि हो त्यसरी नै सिद्धिन्छ पनि तर पनि अहिले छ नि भारतको सहयोग बिना नेपालमा छ निका जनताको सहयोग हामी चाहन्छौँ प्रचण्डले स्पष्ट रूपमा भन्नुभयो किरणजी नेपाल प्रति भारतको सद्भाव सोचे भन्दा बढी मैले पाएँ भनेर भन्नुभएको छु कहाँ कहाँ के के खुसी पार्नुभयो होइन कहाँ कहाँ के के चाहिँ दिन्छु भनेर भन्नुभएको छ अरुण त के अरुण त्यसो त सुम्पिएँ इन्डियालाई भनेर आइसक्नु भएको छ त्यो त हामीले पनि सुनेका छौँ खुसी पार्ने भनेर के भन्नुहुन्छ भने यहाँको पार्टीको काम नजिक जाँदाभरि पार्टी सोच साधनभरि सब सिद्ध्याउने दिने अनि नि अब त्यसरी खुसी पार्ने त्यो नेपाली जनतालाई खुसी पारेर चुनाव जितिएला भन्ने छैन कुरा बुझ्नुभयो एउटा वैदेशिक चरणको प्रतिक्रिया पनि शासक वर्गलाई खुसी पारेर भारतलाई खुसी पारेर भारतको सरकारलाई अनि त्यहाँबाट चुनाव जितिन्छ भन्ने उहाँहरूको त्यो छ त्यस बुद्धिले के हो भनेदेखि त्यस अगाडि बढ्दैन भन्नुहोस् किरणजी संहिताको मोडल छ नि अब भाषी रूपमा पनि जानुपर्छ भनेर भारतले भनेको छ नि भाषाको रूपमा उहाँले के के गर्नुहुन्छ त्यो हामीलाई चाहिँ भएन हामी ती जातीय पहिचान गाएर मैले अगाडि बढ्ने खालको कुराहरू हो त्यो पहिचान अन्तर्गत थुप्रै कुराहरू पर्छन् भाषा मात्रै पर्दैन कि अरू अरू कुराहरू पनि पर्छन् त्यही हो उहाँले के के गर्नुहुन्छ त्यो अलग कुरा तर पनि चिन पनि त नेपालमा संता चाहँदैन नि अब चिन नेपालमा चाहे भन्नुहोस् मुस्टलीको भाग्य भविष्यको फैसला नेपाली जनताले गरून् हामीलाई केही छैन भनेर चिने भने त्यही हो भन्नुहोस् चिनका नेताहरूले नेपालका नेताहरूलाई भनेका छन् संहितामा जानुहुन्न भनेर यो हस्तक्षेप होइन र किरणजी होइन त्यो भनेको छैन तपाईँहरूको देशको चाहिँ तपाईँहरूले आफ्नै तरिकाले गर्नुहोस् हाम्रो प्रचण्डजीले भन्नुभएको थियो चिनबाट फर्केर चिना राष्ट्रपति चिनका नेताहरूले पनि संहितामा जानुहुन्न भनेर सङ्केत गरे भनेर अरूको कुरो आफ्नो कुरा हो अब हरेक देशका कुरा हुन्छ <laughs> आफ्नो <laughs> हुँदैन के गराएछ त्यस्तो कसैले गराएछ भन्नुहोस् त्यो देखाउनु पर्यो नि त भनेर त्यस कारण त्यो अहिले उसको चाहिँ त्यो छैन अब भारतीय पक्षबाट त अझै भइरहेको छ फेरि हामीले कुरा के हो भनेदेखि भारतसँग चाहिँ नयाँ ढङ्गले जान चाहदैनौँ भन्ने खालको कुरा त होइन ई असवाद सङ्घीय क्षमताहरू खारिज नेपालले चाहिँ भारत राम्रो हिसाबले हेरोस् हामीले पनि भारत जस्तो छिमेकी मुलुकसँग राम्रो तरिकाको सम्बन्ध बनाउन चाहन्छौँ भारतीय जनतासँग राम्रो सम्बन्ध त अहिले त्यस कारणले फेरि हामी हेपिएर सम्बन्ध बनाउने होइन हेर्नुहोस् एकदमै तपाईँको पार्टी दर्ता हुँदैन उसो भाइ अहिले हामीले पनि आगि यी मागहरूको बारेमा हुन्छ त्यहाँनिर छ तपाईँहरूको माग सम्बोधन भएन भने के गर्नुहुन्छ होइन सम्बोधन नगर्ने भनेपछि त के मतलब हो दलको दर्ता मागहरू पुरा गर्नु पर्यो मूल कुरा त्यही हो हाम्रो मागतिर सकारात्मक सरकार हुने कि नहुने अरू पार्टीहरू हुने कि नहुने निर्धारण गर्छ तर पनि तपाईँले दल खोल्नु भएको छ होइन तपाईँ एउटा दलको नेता नेता अध्यक्ष किरणजी आज घोषणा गर्नुहोस् गो, उद्घोष गर्नुहोस् निर्वाचन आयोगमा तपाईँ जाने कि नजानी होइन यो अवस्थामा त अवस्थामा त गइन भन्नु कुरा चुनाव त्यही चुनावमा हामीले सुन्नुहोस् यहाँलाई थाहा छैछि हामीले दल दर्ता नगरिकन बुझ्नु चाहिँ हामी एकता कुरा बुझ्नुभयो हाम्रो माओवादी जनतामा जान तपाईँ डराउनुहुन्छ जनतामा तपाईँहरूको समर्थन छैन हामी चाहिँ डराउने खालि यो नौटुङ्गीमा हामी जाँदैनौँ हामी त्यहाँ नौटुङीमा गएर हेर्नुहोस् प्रहसन गर्ने होइन त हामी नौटेन्जीमा गएर प्रदर्शन गर्ने होइन हामी किन गर्ने हामीले माओवादी थियो भन्नु उहिले माओवादी थियो यत्रो माओवादीले के भनेदेखि एउटा सशक्त ढङ्गले अगाडि बढ्यो त्यो बेला दर्ता गरेका जे राजनीति गर्नुको निम्ति गर्नै पर्दैन हमेसा गर्नुपर्छ भने छैन हो आवश्यक पर्यो भने गरौँ न नगर्ने व्यक्ति रूपमा निर्वाचन आयो जान सकिन्छ अब केही समयपछि हजुर हुन्छ दल होइन होइन त्यो अब मैले भनिहालेँ हामी हाम्रो माघहरूप्रति हाम्रा माघहरूप्रति सरकारले चाहिँ कसरी हेर्छ ती कुराहरूको आधारबाट नि राज्य हुन्छ भन्नुहोस् किरणजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु किरणजी यहाँलाई पनि धेरै धेरै धन्यवाद उहाँ हुन्थ्यो नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष मोहन वैदे किरण आदरणीय श्रोताहरू दलहरूलाई चुनाव लागेको छ प्रमुख दलहरूलाई काङ्ग्रेस एमाले एक माओवादी मधेसी मोर्चाका शीर्ष नेताहरूलाई चुनाव लागेको छ चुनावी माहौल सिर्जनाको लागि दलका नेताहरू गाउँ गाउँमा जान थालेका छन् जिल्ला जिल्लामा जान थालेका छन् तर पनि चुनावको माहौल जसरी बढ्नु नेपालको राजनीतिमा सबै दलहरूको बिचमा सहमति सकार्य एकता हुनुपर्थ्यो चुनावको लागि तर त्यो हुन सकेको छैन यो अवस्थामा कसरी चुनाव हुन्छ त हाम्रो बिचमा नेपाल नेत्री भन्डारी। भन्डारी जी? का ए होइन सबै दलहरूले भाग लिनुपर्छ नेपालको संविधान बनाउने भन्ने संविधान सभाबाट संविधान बनाउने भन्ने अनि संविधान सभा को चुनावमै भाग नलिएपछि त यो चाहिँ के भने अनवरत यो सिलसिला गइरहन्छ यो तर पनि उहाँहरूले उठाउनु भएको मुद्दालाई तपाईँहरू सम्बोधन गर्न सक्नुहुन्छ यो सरकारलाई खारेज गर्न सक्नुहुन्छ उच्चस्तरी राजनीति समितिलाई खारेज गर्न सक्नुहुन्छ विद्याजी होइन अब राजनीतिक दलको सह के अरे नेताहरूको सहमतिमा सहमति नजुटेपछि अब नन पोलिटिकल अब नेतृत्वमा बनाउने भन्ने कुरामा राजनीतिक दलको सहमति भएपछि उहाँहरूले पनि मान्नुपर्छ सरकारको बिना मान्ने क्या तपाईँहरूले छ नि यो सहमति गर्दा मोहन भैदिकरलाई सोध्नु भएको थियो छलफल गर्नुभएको थियो होइन छलफलहरू भएको धेरै चरणमा छलफल भएको अब Uh, कसैलाई पनि नमान्ने एउटा नेतृत्व अगाडि साह्रो उसलाई न नमान्ने अर्को नेतृत्व साह्रो अर्कोले अर्को नमान्ने भएपछि त अब स्वतन्त्र व्यक्तिमै जानु पर्छ तपाईँहरूले छ नि मोहन वैद्यलाई सोध्नु भएको थियो होइन उहाँहरूलाई थाहा थियो सल्लाह पनि भएको थियो उहाँले आफ्नो यो राजनीतिक दाउपेचको लागि मात्रै यो मुद्दा अगाडि बढाउनु भएको मलाई पुरा विश्वास छ अब वैद्य कमरेडहरूसँग दलका नेताहरूले पनि कुरा गर्नुहुन्छ र अब संविधान सभाको चुनाव नगरेर त कसरी निकास निकाल्ने अबार संविधान अब त कि त ट्र्याकै अर्को ट्र्याकमा जान्नु पर्यो हेर्नु अब एउटा कुरा सबै दुनियाँले चार वर्षमा तपाईँहरूले नयाँ संविधान दिन सक्नु भएन मुलुकलाई फेरि दिन सक्नुहुन्छ बुझ्नुपर्ने कुरा के छ भने संविधान निर्माणको एक मात्र विकल्प संविधान सभा होइन तर हामीले हाम्रो देशको वस्तु परिस्थिति यहाँको नेताहरूको सबै सोचलाई ध्यानमा राखेर संविधान सभाबाट नै संविधान निर्माण गर्ने भन्ने एउटा राजनीतिक प्रतिबद्धता भयो त्यसअनुसार अब पहिलो संविधान सभाले गर्न सकेन पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसक्नु पछाडिको मुख्य दोषी पनि ए हो अब पनि फेरि अब मलाई अहिले अलिकति आशा, तारो तारो उन्छा उन्छा आशा के छ भने माओवादीमा पनि परिवर्तन आउला त्यसैले देशको वास्तविक परिस्थितिलाई हेरेर चाँडोभन्दा चाडो निकास दिनको लागि सबै राजनीतिक दलहरू निर्वाचनमा नेपालमा दोस्रो पटक संविधान सभाको निर्वाचन हुन्छ उसमा विद्याजी संविधान सभाको निर्वाचन हुन्छ म चाहिँ पुरा आशावादी छु यदि भएन भने के हुन्छ होइन गर्नुपर्छ संविधान अहिले मुख्य कुरा भनेको चाहिँ संविधान यसको के हो रिजल्टमा हामीले हेर्नुपर्छ हामीलाई विद्याजी के हो भने हामीले कुरा पुऱ्याएकै छैन नेपालका ने नेताहरूले क्या छयालिस सालको जनआन्दोलनपछि बनेको संविधान चाहिँ खारेज जस्तो भएर अन्तरिम संविधानमा मुलुक चलिरहेको छ त्यसैले अब पूर्ण संविधान बनाउनु पर्ने अहिलेको आवश्यकता हो त्यसैले मूल कुरा भनेको हाम्रो चाहिँ लक्ष्य भनेको चाहिँ संविधान हो नेपालको नयाँ संविधान हो त्यसको लागि प्रक्रिया हो के संविधान सभाको चुनाव अब प्रक्रियामै भाग लिँदैनन् भने अब त्यसमा त उनीहरू संविधान बनाउने जिम्मेवारीबाट पछाडि पर्छ विद्याजी उसो भाइ चुनावमा तपाईँहरू को कोसँग गठबन्धन गर्दै हुनुहुन्छ नेपाली कङ्ग्रेससँग हो होइन गर्व अहिले कुरा गरेको छैन हामी दुई सय निर्वाचन क्षेत्र समानुपातिक तर्फका दुई सय चालिस हामी चाहिँ चार सय असीमै उम्मेदवारी दिन सक्छौँ हाम्रो पार्टी तागत राख्छ र हामी एक्लै पनि हाम्रोसँग मिलेर नजाने तपाईँहरू नमि नमिल्ने पनि भनिएको छैन मिल्ने पनि भनिएको छैन मुख्य कुरा के हो भने संविधान निर्माण गर्ने कुरा हो मुलुकलाई निकास दिने कुरा हो मुलुकलाई निकास दिनको लागि हामी सबैसँग सहकार्य गर्न प्रतिबद्ध छौँ तर गलत कुरासँग हामी कम्प्रोमाइज गर्दैनौँ लोकतान्त्रिक पद्धतिलाई हाम्रो देशको राष्ट्रियता राष्ट्रिय एकता सामाजिक सद्भाव र नेपालको लोकतन्त्रलाई अक्षुन राखेर रह। मुलुकलाई शान्ति स्थिरता र विकासतर्फ अगाडि लैजानको लागि हामी दलहरू व्यक्तिहरू समूहहरू सबैसँग हामी सहकार्य गर्छौँ र त्यही खालको अपेक्षा पनि हामी अन्तर्राष्ट्रिय समुदायबाट पनि चाहन्छौँ त्यसैले गर्दाखेरि अहिले कोसँग मिल्ने कोसँग नमिल्ने यो कुरा होइन मुख्य कुरा भनेको इस्युमा हामी मिल्नु पर्यो संविधान बनाउने कुरामा सबैको राय मिल्नु पर्यो बिद्धजी हामीलाई समय दिनमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूलाई पनि धेरै धन्यवाद धन्यवाद हुनु त नेपाल कम्युनिस्ट पार्टी एमाले विद्यादेवी भण्डारी आदानी श्रोताहरू दलहरूको बिचमा सहमति हुनैपर्छ निर्वाचनको लागि सबै असन्तुष्ट पक्षलाई वार्तामा ल्याउनको लागि सरकारले वार्ता गरिरहेको छ साँच्चिकै वार्ता सफल होस् परिणाममुखी होस् र शीर्ष नेताले पनि अहिलेको अवस्थामा सबै प्रमुख राजनीति शक्तिका प्रमुख नेताहरूले पनि मोहन वैद्य किरणसँग वार्ता गरेर चुनावी मैदानमा उतार्नको लागि पहल गरून् यो नै सबैभन्दा उत्तम विकल्प हो आज को कार्यम प्रधिक नंदू गिंग धन्यवाद नमस्कार रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगाहट